विष अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि ती पातलका कुरा कहेँ अब मर्त्यमण्डलका कुरा कहन्छु मर्त्यमण्डलका दक्षिण भागमा ब्रह्मपुत्र नाउँ गरेको नगर त्यहाँ ब्राह्मणहरू असंख्यात सम्पत्ति पाई वेद पुराण आदि नाना शास्त्र अभ्यास गरी आफ्ना आफ्ना कर्ममा रहेका थिए त्यसै नगरमा शिवबाट नाउँ गरेका ब्राह्मण महादेव थिए गरिब भए पनि शिवबाट ब्राह्मणलाई लोभ मोह थिएन आफ्ना कर्म छाड्दैनथे मिथ्या कुरा बोल्दैनथे तिनकी सती नाउँ गरेकी ब्राह्मणी थिइन् स्त्री पुरुष दुवैभूत मिलेका थिए घरमा सम्पत्ति नहुदा तेरै दुःख पाएर एक दिन शिवबाट ब्राह्मणले आफ्नै स्त्री सती ब्राह्मीणी छेउ भने हे स्त्री हाम्रो घरमा सम्पत्ति छैन सम्पत्ति नहुँदा सधैँ दुःख पाउँछौँ अब सम्पत्ति वृद्धि गराउन सिद्धि गणेशको सेवा गरौँ भनी दुवै स्त्री पुरुषले आठ आठ दिनको मङ्गलबारका बियाउ बिहाउँदो पख महा कष्ट गरी श्रद्धापूर्वक पूजा गरी गणेशको सेवा गर्न लागे यसो गर्दा आठ दस वर्ष बित्यो तब सिद्धि विनायक प्रसन्न भई आफ्नो मूर्ति दर्शन दिई हे शिव ब्राह्मण हे सती देवी हे सती ब्राह्मिणी तिमीहरूको सेवा गरेको देखि म सन्तोष भएँ जो इच्छा छ सो वरदान ल्याउ भने र ए गणेशले आज्ञा गरेको सुनि शिवट ब्राह्मणले गणेशलाई सारङ्ग प्रणाम गरी अञ्जली बाँधि हे परमेश्वर अरू थोक के मागौँ पूर्व जन्ममा नकमाएको हुनाले हे जन्ममा सम्पत्ति पाइ दरिद्री भई दुःख पाएका छौँ सम्पत्ति तुल्याउनका इच्छाले तपाईको सेवा गर्यौँ सम्पत्ति दि हाम्रो दुःख छुटाऊ भनी बिन्ती गरे यति शिव भट्टले भनेपछि सिद्धिविनायकले हे शिवभट्ट ब्राह्मण आजको आठ दिनमा मङ्गलबारका बिहान सदा झैँ यहाँ आई मेरो पूजा गर्नु उसै बेला मेरा मुखेनजी जो देखाउला त्यो तिम्रो घरमा लगी तसलामा राखी माथिबाट तसलाले छोपिदिनु चार दिन भएपछि माथिबाट छोपेको तसलाजी किर्नु सुन रहला तब सम्पत्ति पाइ सुईला तिमीलाई सम्पत्ति हवस् वरदान दिए तिमी घर जाऊ भने यति गणेशले आज्ञा गरेको सुनि शिवट ब्राह्मण सिदेवी सती ब्राह्मिणीले मनमा आनन्द गरी सिद्धि विनायकलाई प्रणाम गरे गरेर तब सिद्धि गणेश अन्तर्दान भए आठ दिन भयो र मङ्गलबार बिहान पूजाको सामग्री लिई ब्राह्मण सती ब्राह्मिणी दुबई स्त्री सिद्धि विनायक स्थान में गए सिनायक का अगाड़ी लड्डू देखे सती ब्राह्मिणी र ब्राह्मण ने सजा कहीं पूजा करी लड्डू घर में लगी तसला में राखी मथिब तसल्ले छोपीदि चार दिन भयो र छोपे तसला झिकी खेड़ सुन को लड्डू भैर देखी बहुत खुशी भई यत्न यत्नसंग राख्ता भे त्यसै दिनदेखि शिवबाट ब्राह्मण असङ्ख्या सम्पत्ति पाइ सुखी र भए दस घर डुली भिक्ष मागे भने शिवबाट ब्राह्मणले सम्पत्ति पाएपछि एक दिन आफ्नो स्त्री सती ब्राह्मिणी छेउ भने हे सती सुनिश पूर्व जन्ममा दान नगरेकोले यस जन्ममा दरिद्री भई दुःख पाए सिद्धि विनायकका कृपाले सम्पत्ति भयो यस जन्ममा दान नगरे अर्को जन्ममा पनि दरिद्री हौला तसर्थ दान धर्म गरौँ भनी दुवै स्त्री पुरुषले नित्य गंगामा गई स्नान गरी हरिहरको पूजा गरी सुमण आदि नान द्रव्य दान गरी गराउँथे दान धर्म गर्नाले शिवभट ब्राह्मणको सम्पत्ति झनाउँदै गयो त्योदेखि शिवभट्ट ब्राह्मणले आफ्नो स्त्री सतब्राह्मिणीलाई भने हे स्त्री हाम्रा सन्तान छैनन् वृद्ध अवस्था भयो सम्पत्ति मात्र भई के गर्नु को रक्षा देला सन्तान तुल्याउनका निमित्त फेरि सिद्धिगणेशको सेवा गरौँ यति शिवबाट कि पतिको वचन सुनी हवोस् भनी अघि आठ आठ दिनमा मङ्गलबारको बिहान दुवै पुरुषले सिद्धिगणेशको सेवा गर्न लागे तिनीहरूले सेवा गरेको देखि सिद्धिगणेश सन्तोष भई हे शिवबाट ब्राह्मण तिमीले सेवा गरेकोदेखि म सन्तोष भएँ वरदान ल्याउ भनी आज्ञा गरे यति गणेशको आज्ञा सुनी शिवभट्ट ब्राह्मणी ब्राह्मिणीले अञ्जली बाँधि बिन्ती गरे हे सिद्धी गणेश तपाईँको कृपाले सम्पत्ति पायौँ तर सन्तान छैनन् त्यो सम्पत्तिको रक्षा को गरिदेला सन्तान देऊ भनी बिन्ती गए यति शिवभट्ट ब्राह्मणको वचन सुनि सिद्धि गणेश आज्ञा गर्छन् हे शिवभट्ट ब्राह्मण आजका साथ मङ्गलबार यस्तै गरी आई पूजा गर्नु र यसै बेलामा एक गाई आई तिम्रो मुखमा हेरिरहन् तिमीले पनि गाईको मुखमा हेरी पूजा गर्नु उहाँ पछि गाईले गोब्र्या त्यो गोबर भुइँमा पर्न पाइ हातमा थापी घर लैजानु तसलामा राखी माथिबाट तसलैले त्यो गोबर छोपिदिनु चार दिन भएपछि हेर्नु त्यसदेखि कन्या उत्पत्ति भइरह भने तिमीलाई हुने छैन किनभने पूर्वजन्ममा तिमीले राखेको छैन यति गणेशले आज्ञा गरेपछि शिववट्ट ब्राह्मण सती ब्राह्मिणीले हवस पनि खुसी भई शास्त्रङ्ग प्रणाम गरी घर फिरे गणेश पनि अन्तर्ध्यान भए उसका आठ दिनपछि मङ्गलबारको दिन शब पूजाको सामग्री लिई शिववट ब्राह्मण श्री पुरुष दुवै सिद्धिविनायकका स्थानमा गए सिद्धिविनायकको पूजा गर्न लाग्दा गाई आई हेरिरहे देखि गणेशको पूजा गरिसके गाईको मुख हेरी पूजा गरी प्रणाम गरे तब गाईले गो गोब्राइन् शिवबाट ब्राह्मणले त्यो गोबर भुइँमा पर्न नपाई हातमा थप था, थापिदिएर सिद्धिविनायकलाई परिक्रमा गरी दुवै श्री पुरुष घरमा गए त्यो गोबर तसलामा राखी तसलैले छोपिदिए गाई पनि अन्तर्ध्यान भइन् चार दिन भयो र माथिबाट छोपेको तसला झिकी हेर्दा त्यसै गोबरदेखि कन्या उत्पत्ति भइरहेकी कस् कन्या भने मध्यालमा श्री सूर्य तेज भए कि पूर्णमासीकामा जस्तो मुख भयो कि भासुकी जस्तो नाग भए कि हात्ती बाघको कम्बर भए कि हात्तीका सु जस्ता उरु भए पद्मपत्र जस्ता नेत्र भए कि वहाँखा जस्तो खे कि सावित्रीका जस्ता पैतला भए कि परम सुन्दरी कन्यालाई देखि शिवबाट ब्राह्मण सती ब्राह्मिणी खुसी भए तसलाबाट झेकी निदान गरी पाए त्यस बालिकालाई दुध भएन र फेरि मङ्गलबारका दिन सिद्धि विनायकका स्थानमा गई पूजा गरे गणेश प्रसन्न भई हे शिव ब्राह्मण सती ब्राह्मिणी के भन् बन... के भन्ने इच्छा छ भन भनी आज्ञा गरे शिवबाट ब्राह्मण भन्छन् ये विनायक तपाईले कृपा गर्नाले सन्तति भयो त्यस बालकलाई खुवाउन दुध भएन के यही बिन्ती गर्न आए यति शिवभट्टका कुरा सुनि त्यस बालकलाई दुध दिए जाऊ भनी गणेशले आज्ञा गरी अन्तर्धारे तब शिव भट्ट ब्राह्मिणी सती ब्राह्मण सती ब्राह्मिणीले आफ्नो स्तन मिची हेर्दा आयो र त्यस बालिकालाई दुध खान दिएर बढाइन् जस्तै शिर उत्पत्ति हुँदा जनक राजालाई आनन्द भए थियो त्यस्तै त्यहाँ बालिका उत्पन्न हुँदा शिवबाट ब्राह्मण सती ब्राह्मिणीलाई आनन्द भयो मर्यादाले ब्राह्मणहरू डाकी आफ्ना विधिरान गराए ब्राह्मणहरूले हे शिवबाट ब्राह्मण गाय गोबरदेखि उत्पत्ति भए हुनाले त्यस बालिकाको नाम गोमा भन्नु भनी गोमा नाम भने गोमा नाम राखी भाग्यमानी हुनेछ सम्पूर्ण लोकले मान्नेछन् भने यति ब्राह्मणहरूले भनेपछि शिवबाट ब्राह्मणलाई श्रद्धापूर्वक दक्षिणा दि भोजन गराएर ब्राह्मणहरू आफ्ना आफ्ना आश्रममा गए तहाँ उप बड़ गुमा नाम गरेकी कन्या शुक्ल पक्षका चन्द्रमा झै दिन दिनै बढ बढी पाँचकी भइन् सबै दिन शिवबाट ब्राह्मण सती ब्राह्मिणीले हामी स्नान गरी आउँछौँ तैँले पूजा गर्न अक्षता केलाइ राकेश भनी अराई दुवै स्त्री पुरुष गङ्गामा गई स्नान गरी हरिहरको पूजा गरी सुवर्णादी नाना द्रव्य दान गरी आउँथे त्यसै दान गर्दा गर्दा अमरावती कम्पायमान भयो तब एक दिन इन्द्र डराई तेत्तिस कोटी देवता समेत भई कैलाश पर्वतमा गई श्री महादेव छेउबिन्ती गरे हे जगीश्वर मत्यमण्डलको दक्षिण भागमा ब्रह्मपुर नगरेको नगर छ त्यहाँ शिव भट्ट नाउँ गरेका ब्राह्मण बस्छन् तिनकी सती नाउ गरेकी ब्राह्मिणी छन् ती दुवै स्त्री पुरुषले तपाईँका पुत्र गणेशको सेवा गरे र गणेश सन्तोष भए असङ्ख्य सम्पत्ति दिए ती शिव भट्टले सम्पत्ति पाएपछि नित्य गङ्गामा गई स्नान गरी हरिहरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गरी धर्म अर्ध अमरावती कम्प भयो हे करुणाम अरु पनि विधि गर्छु सुन्नुहोस् शिवबाट ब्राह्मणले सम्पत्ति पाएपछि सम्मान भएनन् र फेरि गणेशको सेवा गरे गणेशले सम्पूर्ण लक्षणले युक्त भएकी कि महातेजवती परमसुन्दरी सुन्दरी उत्री प्रदान दिए हे प्रभु हाम्रो रक्षा गर्नुहोस् तपाईँले रक्षा नगरे अमरावतीदेखि म पतित हुन्छु यति इन्द्रका वचन सुनी श्री महादेव आज्ञा गर्छन् हे इन्द्र नडराउ म रक्षा गरौँला तिमी अमरावती जाऊ यदि श्री महादेवको आज्ञा सुनि इन्द्रले हवस् भनी श्री महादेवलाई साष्टङ्गङ्ग प्रणाम गरी अमरावती गए इन्द्र गएपछि श्री महादेवले इन्द्रलाई रक्षा गर्नका निमित्त जटाको मुकुट गरी भिक्षुक रूप भई बाहु हातमा त्रिशुली दाहिने हातले डमरु बजाई भष्म लेपन गरी शिवबाट ब्राह्मणको घर गई भिक्षा मागे गोमा ब्राह्मिणी आफ्नो बाबुको नित्य पूजा गर्न अक्षताहरू केलाउँथिन् धेरै पछि मेरा बाबा महातारी गङ्गामा स्नान गर्न गएका छन् म अक्षता केलाउँछु एकछिन पर्ख भिक्षा दिने कोही छैनन् भनी पर्खाइराखिन् अक्षता केलाइसकी भिक्षा लिक्षुक रूप महादेव छेउ आई हे भिक्षुक मेरा मातापिता घरमा छैनन् म अक्षता केलाउँथे विलम्ब हुन गयो दुःख नमान बिक्ष भनिन् यति गोमा ब्राह्मिणीले भनेपछि भिक्षुक रूपमा श्री महादेवजी आज्ञा गर्छ हे ब्राह्मिणी यतिका बेर पर्खाई अहिले भिक्षा दिन आइस बिक्षा मलिन दिने भए तेरो बाबुले पूजा गर्न तैले केलाई राखेको अक्षता दिए यदि यति भिक्षुक रूप श्री महादेवले आज्ञा गरेपछि गोमा ब्राह्मिणीले लिने भए बिक्षा ल्याउ नलिने भए अक्षता त दिने होइन भनिन् यति गोमा ब्राह्मिणीको वचन सुनिक्षुक रूप मा श्री महादेवले हे पापिष्ट ब्राह्मिणी तैले अहङकारले मलाई भिक्षा दिइनस् ताप दिन्छु त सात वर्ष कि हुँदा सत्तरी वर्षको बुढोसित तेरो विवाह होस् फेरि तेरा बाबा महातारीले महाकष्ट गरी सिद्धि गणेशको सेवा गरी पाएको सम्पत्तिको नाच होस् फेरि तलाई पनि नाना तरहको दुख परोस् फेरि तेरा बाबा महातारी पनि चाँडै मरिजाउ यति चार थोक तलाई श्राप दिए शिवले त्यो बिक्षानली बाहिर आए उहाँदेखि अन्तर्धान भई कैलाश पर्वतमा जा भए इतिष्कन्दाडे केदारखण्डे माघ महात्मे कुमार सम्भावानी परमेश्वरा व्रत कथाय गमो गोमो, गोमो गोमोत्पति गोमाश्रको नाम विश्व अध्याय